हार्दिक स्वागत छ कार्यक्रम रोजाई लोकभाका कार्यक्रम रोजाइमा लोक भाकाको यो श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ दिइराखेको छ सा विष्णु र म छु तपाईँकी लोक संगीतको सहयात्री दिवस मगन सुन्दै हुनुहुन्छ तुब्लो पाँच मेगासँग इन्टरनेट अनलाइन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकाको व्यवस्थालाई सुन्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा लोक भाकाको लिएर हरेक हप्ताको मङ्गलबार र बिहिबार अपरान्न चार बजेको अर्पण खबर पछि हामी उपस्थित हुने गर्छौँ र आजको यो मङ्गलबारको बसाईमा पनि उपस्थित भइसकेका छौँ तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ मन मनपर्ने लोकदोरी भाका रोज्न मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन कार्यक्रममा आफ्नो सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर बिचमा इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार सरूजी के छ तपाईँको नयाँ नौलो खबर ठिक छ अनि के कसरी बिताइरहनु भएको छ दिनहरू अनि खाजा खानु भयो कि नै हाम्रो पनि खाजा भर्खरै भयो भन्नु पऱ्यो अनि हुन्छ आज कार्यक्रममा सहभागी हुनुहुन्छ कुन भाका रोच्न चाहनुहुन्छ कसको लागि सम्झना सन्देश हुन्छ अहिले छुट्टिन्छौँ नमस्कार जो डाल दिल मेर जोरी लगे गाँव की नानी ने गाँव की नानी गाँव की नानी ऐ, दिल मेरो जोरी लगे गाँव की नानी ना ने बारी का सम मेरे मेरी ने बारी कसम मेरी सानी मे हैरान कसम मेरी सानी लाले निकै नै रमाइलो लोकदोरी भएका थियो कदमपुरबाट आउनुहुने सर अधिकारीले आफ्नो रोचाइमा रोजेर गइसक्नु भएको छ तपाईँलाई पनि यस्तै गरी लोक भाका रोज्न मन लागेको छ आफूलाई मनपर्ने साथीभाइ इष्टमित्रलाई सुनाउन मन लागेको छ भने शून्य छपन्न र शून्य छप्पन्न पाँच त्रिसठी तिन कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार रोजाई में लोक भाग क सुन तय हुन्छ कार्यक्रमहरूलाई पनि माया गर्दै गर्नुहोला पढाइमा पनि धेरै ध्यान दिँदै गर्नुहोला सम्झना मेला भएको सबै साथीलाई हुन्छ क्रिमजी कार्यक्रममा अरू खुसी लाग्यो अहिले छुटिन्छौ नमस्कार नमस्कार गयो भट्टी छेउमा पुग्यो के त मगमगमा साल छ ठाडो बोतल देख्नै हुन्न यो मसाहाल छोतलको पानीले आकाशन कैसानीले इज्जत गयो पिउने पानीले होटलको पानीले आकाशन कै सानीले पैसा सद्यो पिउने पानीले बोतल को पानी आखा सन्काई नानी लेज्जत गयो पिउने बानीले निकै नै रमाइलो लोकदोरी भाएका थियो टाढीबाट आउनुहुने अग्रिम पौडेलले आफ्नो रोजाइमा राखेर रा विदा भइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी रोजाइमा लोक भाकामा आएर आफ्ना लोकदोरी भाकाहरूलाई रोज्न चाहनुहुन्छ आफूलाई सा, मनपर्ने लोकदोरी भाकाहरू भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ फेरि पनि कोही मित्र हुनुहुन्छ कार्यक्रममा म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार आज कार्यक्रममा हुनुहुन्छ कुन भएको रोज्ने तपाईँ अनि को कसको लागि सम्झना सन्देश हजुरलाई धन्यवाद रेडियो अर्को परिवारलाई मेरो घर परिवार मेरो साथीभाइहरू सम्झिरहने घामले नि बोल्दियो जुम्ले नि झाडो भो कोही छैन तिमीले झै मलाई माया गर्ने हुँदा त मैले भोग्न पर्थेन घाम पर्ने छैले नि तिमीलाई नै सम्झिरहनु न दियो झुम्ले नि जाडो भयो कोही छैन तिमीले झै मलाई माया गरे घामले नि पल दियो झुम्ले नि जाडो छैन तिमीले झैँ रत्नगर पोलिको बाल क्लिनिक सम्बन्धी सूचनागर मेडिसिन सेन्टरमा स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरो जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोज यो छोटो व्यवसायको विश्राम पनि स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार पाँच मेघासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो गरेर विश्वको जुनसुकैको नाममा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकाको सुनिराख्नु भएको छ कार्यक्रम रोजाइमा लोक भाकाको व्यवसायमा पनि आउन मन लागेको छ आफूलाई मनपर्ने लोकदोरी भाका रोज्न मन लागेको छ भने शून्य र शून्य छप्पन्न पाँच कोही मित्र हुनुहुन्छ नमस्कार हजुर oh, okay. खाजा uh, खानु भयो कि है अ खुसी लाग्यो छुट्टिन्छ Yeah <laughs> मंथ हिजो हस्ती आज संऊ भेदना तिस पारी उनको बस्ती किनकि पुग्ने मेमा आजसम्म यतै छु क्यारी जम भेट्न त्यस पारी उनको बस्तीमा आजसम्म यतै छु क्यारी जम भेट्न मी तिस पारी उनको बस्तीमा बारी उन... ने को बस्तीमा निकै नै मर्मेश्वरसी लोक भाका थियो राम्जी खान अनि टिकापनको सुमधुर आवाजमा सजिएको यी लोक भाकालाई वीरेन्द्रनगरबाट सबिनाले आफ्नो रजामा राखेर गइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी मनपर्ने लोकदोरी भाका रोज्न चाहनुहुन्छ आफ्ना चा साथीभाइ इष्टमित्रहरूलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने चा शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो अनि आज़ आज़ कुन पासा को कसको लागि सम्झना हुन्छ साथीहरूले रोच्नु भएको लोकधोरी भाकालाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यति बेलासम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगजको ध्वनितरण र सँगसँगै इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइमा लोक भाकाको सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो पदमपुरबाट सर अधिकारी टाँडीबाट अग्रिम पौडेल रनपाबाट मेकनाथ ने विरेन्द्रनगरबाट सबिना अन्तिममा फोन गर्ने साथी तनहुबाट सबिनाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र यदि योसम्म मेरो आवाजलाई रेडियो स्टेटसम्म बढाउने प्राविधिक मित्रवेशलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहायत्री म दिवस मगर पनि कार्यक्रम रुजाइमा लोक भाकाको व्यवसायीबाट ओजेल पर्छु नमस्कार और पार्ट, एक सौ चार थोप्लो पांच मेगा हड़ उफो यो मेरे दाँत छिद्रा पड़े साहे नराम देख